हार्दिक स्वागत गर्न चाहन्छु अरू बढ्वको अर्को एउटा रमाइलो बसाइली राज पनि तपाईँलाई भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला रिजन अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि करिब करिब साथीसम्म र मिठा मिठा लुकधरी भाकाहरू तपाईँको माझमा राख्छौँ तपाईँको दिनभरिको काम थकान पिर व्यथालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौ आज पनि आइसकेका छौँ मिठा मिठा लुक भाकाहरूको साथमा अर्पण शुभ साँझको व्यवसाय लिएर र अर्पण शुभ साँझको व्यवसाय तपाईँले यति बेला रेडियो अर्पण एक सय साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर पनि विश्वको जनसुकी कुनाबाट सुनिराख्नु भएको छ तपाईँको सम्झना सम्म पुर्याउँछौँ र मिठा मिठा लुक भाकाहरू तपाईँको माझमा राख्छौँ यदि यो साझको बेला एकैछिन यिनै मिठा मिठा लुक हामीसँग रमाइलो गर्न मन लागेको छ भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र आजको अर्पण शुभ साँझको व्यवसायीसँग सहकार्य गरेको छ लपकुस मोबाइल मोबाइल हाउसले जुन चाहिँ पूर्वी चितवनमा रहेको छ रनपा दुई टाढीमास तपाईँले पूर्वी सबभन्दा पुरानो मोबाइल पसलको रूपमा पनि चिन्न सक्नुहुनेछ लपकुस मोबाइल पसललाई तपाईँले त्यहाँबाट विभिन्न किसिमका मोबाइलहरू लिन सक्नुहुनेछ नोकिया एलजी ब्रान्डका सामसङका त्यस्तै गरी नयाँ नयाँ मोडलका चाइनिज सेटहरू पनि तपाईँले होलसेल रूपमा खुद्रा खरिद गर्न सक्नुहुनेछ यो जानकारी तपाईँलाई गराउँछु र यसको बारेमा अझ धेरै जानकारी कार्यक्रम अवधिपर तपाईँलाई दिने नै छु यति बेला भने अरूपूर्ण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार नमस्कार हजुर कामाट्याङ बोल्दै हुनुहुन्छ ल ठिकै छ अनि आज कसो सम्झिनुहुन्छ दिदीहरू अनि भाइ बहिनी अनि इन्टरनेसनल सेकेन्डरी स्कुलमा पढ्ने सम्पूर्ण स्टुडेन्टहरूलाई टिचरहरूलाई अनि त्यसपछि दुर्गा बसलाई चिन्ने नचिन्ने सम्पूर्णलाई एटेन्ड बस्नेलाई खुसी लाग्यो हामीसँग है त Namaste. दुर्गाजी आउनु भएको थियो यति बेला चैनपुरदेखि र अर्पण शुभ छ आजको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिस तपाईँको लागि खुल्ला छ यो जानकारी पनि गरेर आउँछु बेला आएको साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ दुर्गा है हजुर के छ दुर्गाजी हाल अनि यताको पनि एकदम ठिक ठाक छ पानी पर्ला पर्ला जस्तो समय नै यस्तै छ अलिकति राम्रोसँग होसियार भएर बस्नुहोस् बाहिरतिर आगो नबाल्नुहोस् है अनि आजहरू पनि शुभ साँझमा आउनु भएको छ सम्झिनुहुन्छ साथ साथ इस, इस तिन ना तिन ना तिन दुर्गाजी हुनु पर्सादेखि आउनु भएको थियो रुभ साँझको व्यवसायमा अर्को साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हजुर कामाटी को बोल्दै हुनुहुन्छ दुर्गा कान्छी अनि अरू साँझमा है हजुर अनि खानपिन भयो कि भएको छैन हाम्रो मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ आज को कसलाई सम्झिनुहुन्छ अनि पन्टेरामा बस्नुभएको दादालाई अनि सुरु अनि सुरु दादालाई अनि मेरो मम्मीलाई अनि यहाँ के मेरो आर्यमा छिर्सा घिमिरे अनि तन्टेरा भण्डारी अनि तारू भण्डारी लगायत मलाई दुर्गा सपिट खान्छु भनेर चिनेन कि सम्पूर्णलाई अफ बनाएर अन गरेर बस्नुभएको सनाम सनाम सोच्नुलाई क्यारे मैले भने एउटा गीत ग्रा बजाइदिनु न है भन्नुहोस् त ओ क्यारे तिमी राम्रो हाँसोले ल ठिकै छ सकेसम्म बजाउने छौ बजिहाले भने चित्त नदुखाउनु होला आगामी श्रृङ्खलामा पक्के भने भाइ त दुर्घाजी हुनुहुन्थ्यो त्यति बेला नारायणगढदेखि आउनु भएको थियो र सुझको व्यवसायमा तपाईँलाई पनि आउन मन लागेको छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् त्यो तिनजनासम्मको लागि भने एउटा मिठो भाका तपाईँको माझमा राख्छु बडो धोका दिन हुँदैन छदेव ने पार्वती फकाए बु धोका दिन हो मता भूले हजूर बड़ू धोका दिन होया मै हमले मया लगन क पार्वती फकाए बरु धोका दिन हुँदैन भन्छुले हजुर बरु धोका दिन हुँदैन यो सरै मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन हो माता भन्छुले हजुर बरु धोका दिन हुँदैन मायामा चल्या छ हामीले माया लगाउन किन हुँदैन हजुर बरु धोका दिन हुँदैन यो संसारै मायामा चल्या हामीले माया लगाउन किन हुँदैन पक्कै पनि हुन्छ सबैजनाले माया लाउन हुन्छ माया लाउने अधिकार सबैजनालाई छ तर धोका दिने अधिकार कसैलाई पनि छैन यो गीतले यस्तै भन्दै थियो अर्पण शुभ साँझको व्यवसाय तपाईँ यसो निराख्नु भएको छ रेडियो अर्पण एकछिन चार साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक हर दिन आउँछौँ साँझ सात बज्ने बित्तिकै आउँछौँ र करिब करिब साथीसम्म तपाईँसँगै रहन्छौँ यस्तै रमाइलो रमाइलो लोकफाकाहरू तपाईँको माझमा राख्छौँ र तपाईँको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा रहन्छौँ यति बेला भने अर्पण सुवास राजको युवा साईमा कोही साथी आइस्कनु भएको साफ्नो आफन्तलाई समजिनेको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी नमस्कार हजुर कामटे आज, के भल्दै हुनुहुन्छ म बदन अधिकारी बदन अधिकारी बदन जी हजुर हजुर के छ तपाईंको हालखबर हालखबर ठीक छ दिदी अनि दिनभरि के गर्नुभयो आज आज दिनभरि घरतिरै बस्छु बोरिङ गयो उहु अनि तिपिना बिदा भयो अनि घरमा आयौ गरम बस्यौ अहिले फेरि भरो दुराच्छु दिदी घर ए भनेपछि हजुरको लागिको लागि सुभाष दाईलाई अर्पणीको रमेश शङ्कल र हिरा आन्टीको लागि आले माउदेव श्रेष्ठ सा आदर्श बुढी गासको सम्पूर्ण भाइबहिनी तथा स्टाफहरु हजुर र अहिले अर्पण एफएम सुनेर बस्ने श्रोता र मलाई बदन चाहिँ सम्पूर्णको लागि हुन्छ बदन जी गरिमा आउनु भएको खुसी लाग्यो अहिले भने छुटिन्छ है हस्ता नमस्कार नमस्कार बदन जी हुनुहुन्छ अहिले बेला अर्पण शुभसाजको युवा साईमा अर्को साथी पनि आइ सक्नु भएको छ रिजिनको संकेत मिलिसकेको छ ममाले स्वागत गर्छ नमस्कार नमस्कार हजुर कहाँबाट कुगलदै हुनुहुन्छ गाउँबाट दिदी मादेशका जिन्चुङबाट है? आज़ लागि मामाहरूमा शङ्कर मामा इन्द्र कुमार मामा कागियाहरूमा बस्ने कोराकमा बस्ने अन्तरिमाहरू सम्पूर्ण सञ्जय भन्ने चिन्ने सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु दिदी तपाईँ होली जी ङ्नु भएको थियो रोबाइल हाउसले आजको कार्यक्रम गरेको छ यति बेला पनि मैले त खाएको छैन त अनि के गर्नुहुन्छ खासमा त राम्रोसँग पढ्नु होला राम्रोसँग पढ्नुपर्छ है अनि सम्झिने सम्पूर्ण अनुभव खुसी लाग्यो नमस्कार नमस्कार रे माझमा राख्नेमस्कार हजुर हजुर आ, सब के छ त भर्खर त नयाँ वर्ष सुरु भएको छ है ल ठिकै छ केही नयाँ भइहाल्यो भने सुनाउनु चाहिँ नबिर्सन होला है तिर्सिनु अनि दुर भुजेल गिरबहादुर भुजेल भुवन भुजेल भुवन कोइराला बिरबहादुर जिरबहादुर बोटे धेरै धनबहादुर राउ केजे कारके हुन्छ रमेशी आउनुभयो खुसी लाग्यो अहिले पनि विधा हुन्छु नमस्कार रमेशजी आउनु भएको थियो र हरपुर शुभ साँझको यो बसाइमा फेरि पनि हामी अर्को एउटा मिठो भागालाई नयाँ कार्यक्रममा अगाडि जोड्छौँ त्यस पछाडि फेरि आउनेछौँ तपाईँ भने फोन प्रयास गर्दै गर्नुहोला उन लाई दिल को कोठा मारुन थी हजरा मैले माया गाय सार उनका दिल को कोठा कठा मारुंथी हजूरा थुम्थे हजुर मैले माया गरेका एउटा सोना उनलाई दिल्लीको कोठामा थुम्थेँ हजुर निकै नै मिठो भाका तपाईँहरूले सुनिसक्नु सु, भएको छ अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ त्यसो त दिनभरि काममा हुनुहुन्थ्यो अहिले यति घरमै हुनुहुन्छ र यो साँझको बेला आफ्नो परिवारसँगै हुनुहुन्छ खाना खाइसक्नुभयो खाना खाने तर्खेलमा हुनुहुन्छ अथवा खाँदै हुनुहुन्छ तपाईँ जे जस्तो अवस्थामा हुनुहुन्छ अर्पण शुभ साँझको व्यवसायलाई सार्थ दिइराख्नु भएको छ यो विश्वास पनि मैले लिएको छु र लपकुस मोबाइल हाउसले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँलाई मोबाइल किन्नु परेको छ साटफिर गर्नुपरेको छ अलिकति बिग्रेर हैरान हुनुभएको छ भने तपाईँले सम्झिनु होला विश्वासिलो ढङ्गबाट मोबाइल मर्मत गरिने एक मात्र ठाउँ रहेको छ लभकुस मोबाइल हाउस यो जानकारी तपाईँलाई गराउँछु र अर्पण यो व्यवसायमा कोही साथी आउने तर्खरमा आउनुहुन्छ तपाईँ आउनुहोला दुईवटाबाट हामीले तपाईँकै लागि खुल्ला गरेका छौँ शून्य र शून्य छप्पन्न पाँच रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याउँछौँ अनि मिठा मिठा लुकधोरी भाकाहरू तपाईँको माझमा राख्छौँ आउन चाहनुहुन्छ भने आउनुहोला र अर्पण शुभ साहजको युवसा तपाईँले हरेक दिन सुन्दै आउनु भएको छ साँझ सात बजे पछाडि भलाकुसारी गर्छौँ मिठा मिठा लुकभागहरू तपाईँको माझमा राख्छौँ र तपाईँको थकानलाई टाढा राख्ने कोसिस गर्छौँ कतिसम्म सफल भएका छौँ त्यो भने तपाईँलाई नि थाहा छ यति बेला भने कोही साथी आइसक्नु भएको छ म कुराकानी गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को, को, को, को बोल्दै हुनुहुन्छ पढ़ सचिता कसले फोन लगाई आज अर्पण सुबह साँझ मामा घरको हजुरआमाले मामा घरको हजुरआमालाई दिदीले धेरै धन्यवाद भन्नुभएको छ भनेर फोन राखेपछि भनिदेऊ है अनि आज़ कसलाई सम्झिने कसलाई सम्झिने सम्झिन मन लागेको छ सम्झौ सबैजनालाई सब... सब... सब है सचिता हुनु सानो बहिनी हुनुहुन्थ्यो माधवपुरदेखि आउनु भएको थियो र अर्पण सुबसायमा अर्को साथी पनि आइसक्नु भएको छ म उहाँसँग पनि कुराकानी गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अनि आज अरू सम्पूर्णलाई हुन्छ सुदिपजी आउनु भयो खुसी लाग्यो अहिले भनी भिधा हुन्छ नमस्कार रहेर सुनु घरित साथी राखेका छौ कोही साथी आइसक्नु भएको छ मजा भुजेल सब के थियो होला हाम्रो पनि एकदम ठिक ठाक छ भुवनजीसँग कुराकानी गर्दिनँ हामी कार्यक्रमको पनि अन्त अन्तमा आइसकेका छौँ धन्यवाद मलाई चिन्ने नचिन्ने हुन्छ भुवनजी आउनुभयो खुसी लाग्यो यसरी नै कार्यक्रमलाई माया गरिराख्नु होला अहिले भने बिदा हुन्छु नमस्कार Uh, no, भुवनजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ यतिजेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट रहेर तपाईँले साथ दिनुभयो तपाईँप्रति पनि आभारी छु र विशेष गरी आज फोन सम्पर्कमा आउनुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनुभएको थियो दुर्गाजी हुनुहुन्थ्यो चैनपुरबाट त्यस्तै गरी दुर्गाजी नै आउनुभएको थियो पर्साबाट नारायणगढबाट पनि दुर्गाजी नै आउनुभएको थियो बदनजी हुनुहुन्थ्यो भरतपुरदेखि सञ्जयजी धादिङदेखि त्यस्तै गरी सन्दीप हुनुहुन्थ्यो रमेश सचिता सुदीप भुवन तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु फोन गर्न प्रयास गर्नुभयो होला तपाईँमध्ये कतिले तपाईँलाई पनि धन्यवाद दिन्छु र तिनजलसम्मको प्राविधिक साथको लागि रिजललाई धेरै धेरै धन्यवाद दिँदै अर्को शुभ साँझको आजको यो बसाइबाट पनि छुटिनुपर्छ हामीले धेरै ठाउँमा आग लागेका घटनाहरू खबरहरू सुनिराखेका छौँ यो समयमा तपाईले यो साँझको बेला विशेष गरी कहीँ कति पनि आगो नभाल्नुहोला किनकि तपाईँको सानो गल्तीले गर्दा तपाईँले ठुलो क्षति बिहोर्नुपर्छ त्यसैले यो जानकारी यो सुझाव तपाईँलाई छुट्दै अर्पण शुभ साँझको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त शुभ सन्ध्या फुलझ ओइली न पारोसो हम रो अमर प्रेम को गाथागे रागतमा अचम बारी तुम्हार हामी दुई को नाता फूल झली अमर प्रेम को गाथा फूल झलझ समझ न न पारोस आट रावो सा जीवन को गाती हामी दुई को नाता फूलझी ना जानो समझो न पारोसाम्रो अमर प्रेम को गा फूल झल न झारोसरो नाना पारोस आट रावो साम्रो आमर प्रेम को गाथा फूल झल न झारोस समझ नाना पारोस आट रावो साम्रो अमर प्रेम शून्य so no